प्रमिला मानन्द कार्यक्रम सेवामा रोटरीको आजको अंकमा यहाँलाई हार्दिक स्वागत गर्छु रेडियो सगरमाथा र रोटरी नेपाल भुटान डिस्ट्रिक्ट थ्री टू नाइन टूको संयुक्त प्रस्तुति कार्यक्रम सेवामा रोटरी तपाईँ हरेक दिन यही समयमा सुन्न सक्नुहुन्छ कार्यक्रममा हामी रोटरी गतिविधिमा रोटरी डिस्ट्रिक्ट अन्तर्गतका क्लबहरूको गतिविधि र ई क्लबका नियमित साप्ताहिक बैठकबारे चर्चा गर्छौँ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 साथै तर्फको हाम्रो यात्रामा हामीले जान्दै पर्ने नियम कानुनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौं हुन त नियम कानुन अनि नीतिको कुरा गर्दा यो ठुलो ओहदामा रहेका मान्छेकै लागि मात्रै हो भन्ने हामीलाई लाग्छ तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र पहिले यो साताको प्रश नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक विमान कम्पनी कुन हो नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक विमान कम्पनी कुन हो यदि यहाँलाई सही जवाफ थाहा छ भने हामीलाई आरएस ब्रान्च एट जीमेल डट कममा इमेल गर्नुहोला वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ अनि पचपन्न पैंतालिस छ सय अस्सी र पचपन्न पैंतालिस छ सय फोन गरेर आफ्नो जवाफ टिपाउन सक्नुहुन्छ सहकर्मी भारती घिमिरे यहाँको टेलिफोनको पर्खाइमा हुनुहुन्छ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक सधन्यवाद प्रदान गर्नेछौ अब आजको विषयवस्तु आज हामी नेपालको राष्ट्रिय मान अनि पहिचान बोकेको नेपाल वायुसेवा निगमलाई आजको समयमा विकास गर्न र समृद्धितिर डोर्याउन के गर्न सकिन्छ भन्ने बारेमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालसँग कुराकानी गर्छौं तर त्योभन्दा अघि जनमानसमा यो वायुसेवा निगमबारे रहेको आम धारणा बुझ्न बुद्धिमान मामा र जिज्ञासुभान्जी बीचको छलफल सुन्छौं बुद्धिमान मामा रूपमा समन्त आचार्यको आवाज सुन्छौँ भने जिज्ञासु भान्जीमा आज हामी साम्ब ओहो, मामा विमाइपुग्नु यो नेपाल वायु सेवा निगमले गर्दा कस्तो ढिलो भयो भने जाने मामा जस्तो बुझ्ने मान्छेले नि नेपाल वायु सेवा छान्ने हो त किन भिल्दैन तर कमजोरी त छन् नि कति छैन कहिले एउटै विमान हुँदैन यस्तो नि हुन्छ राष्ट्रको ध्वजाबाहक हरे अनि अस्ति विमान समयमा ल्यान्ड नभएर आमा र मामा रातभर दौडा दौड भएको बिर्सिनु भयो बिर्सन त बिर्सिएको छैन नि भान्जी रातभर तिम्रो आमा क्वा कहिले बिर्सन्छु र अनि अन्तर्राष्ट्रिय क्षेत्रमा निगमको बदनामीको समाचार आएको कति दिन भयो र होइन त्यसो भए तिमीलाई नेपाल वायु सेवा निगमको आर्थिक लेखाजोखा पनि पक्कै थाहा होला लौ अस्ति आफैले नेपाल सरकारको सार्वजनिक संस्थाको वार्षिक प्रतिवेदनमा देखाउनु भएको होइन पछिल्लो वर्ष निगमले एक करोड भन्दा बढी नाफा गरेको भनेर सम्झेकी रहेछ नि भान्जी तर के गर्नु निगमको नाफा, निगम नाफा करिब दुई करोड तर साढे अर्ब भन्दा पनि बढीको सञ्चित घाटा छ अनि अरू वित्तीय संस्थाको साढे दुई अर्ब त ऋण नै तिर्न बाँकी छ यत्रो सञ्चित घाटा र ऋण हुँदा पनि कसरी हुनु नि भान्जी निगमले त नि अहिले सरकार र अरू संस्थाबाट थप ऋण लिएर आफ्नो पन्ध्र सय जति कर्मचारीलाई तलबद्ध खुवाइरहेको छ यति मात्र हो त निगमले आफ्नो कर्मचारीको सेवा निवृत्तिको लागि एक अर्ब रुपियाँभन्दा पनि बढी थाँती नै राखेको छ तर यति ठुलो कम्पनी अनि यति धेरै कर्मचारी भएको संस्थाले केही त राम्रो नै गरेको होला अब खै के राम्रो गर्नु अब के नराम्रो गर्यो भन्नु तर आउने दिनमा राम्रो गर्ने भने, भने। हो भने मेरो विचारमा सबैभन्दा पहिले त निगमलाई सरकारको माथतबाट हटाउनुपर्छ त्यो एउटा मुख्य सुधार हुनेछ अनि बिस्तारै व्यवस्थापकीय सुधार गर्दै लाने हो भने के कसो केही होला कि सही कुरा गर्नुभयो मामाले अनि निगमलाई अरु निजी हवाई सेवा दिने संस्थासँग प्रतिस्पर्धा गराउँदै जानुपर्छ तर पहिला कर्मचारी घटाउनु पर्ला है मामा आ, वा क्या बुद्धि है भान्जीको तर अहिले चाहिँ मलाई तिम्रो आमालाई एकपटक भेट्न दिउ हो भान्जी भिनाजीलाई पनि भेट्नु छ कि आउन पाएको छैन ढोक सलाम भएको छैन कहाँ नेपाल वायु सेवा निगमको कुरा लिएर बसेको हौ तिमी तेरी, कस्तो यो तर्फ, नेपाल संवादपछियुसेवा निगमले बेहोरिरहेको समस्या र ती समस्याका समाधान जान्ने प्रयासमा छौ नेपालको मान अनि प्रतिष्ठा बनेको यो सार्वजनिक संस्थानलाई उकास्ने कुनै उपाय छ वा छैन भन्ने बारेमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालसँग कुराकानी गर्छौं यस क्रममा सबैभन्दा पहिले मैले उपसचिव नेपालसँग जिज्ञासा राखे नेपाल वायुसेवा निगमलाई लिएर कहिले विमान संख्या कम अनि कहिले कर्मचारी संख्या बढी भएकोमा थुप्रै नकारात्मक टिका हामी सुन्छौ त्यसमाथि भर्खरै मात्र युरोपियन युनियनले नेपाली वायुसेवा प्रयोगमा सचेत रहन निर्देशन जारी गर्यो के निगम धश हुन लागेको होइन त्यसरी बुझ्दा त त्यो भइहाल्यो है त्यो युरोपसँगको सम्पर्क अहिले युले हामीलाई एयर लिस्टमा राखेको सन्दर्भ चाहिँ नेपाल वायुसेनासँगसँग डाइरेक्ट सम्बन्धित होइन नेपालमा ने टु पछि चाहिँ नि भएका दुर्घटनालाई उनीहरूले क्लोजली मोनिटर गरिरहेको थियो त्यही सन्दर्भमा हामीलाई पटक पटक तिमीहरूले यो सेफ्टीलाई सुधार गर भन्ने पनि राखेको थियो यसै बिचमा हामीले विभिन्न सुधारका प्रोग्रामहरू लन्च गर्यौँ सुधार हाम्रो पुरानो अवस्थाबाट केही सुध बाह्र पोइन्ट घटाएर सुधार पनि गऱ्यौँ तर उनीहरूले यो सुधारलाई त्यति चाहजनक रूपमा स्वीकार गरेनन् र हामीले विविध रूपमा हामीलाई छ महिनापछि हाम्रो फेरि अडिट हुँदै थियो छ महिनापछि फेरि हामी तपाईँहरूलाई सुधार गरेर देखाउँछु भन्दैनन् भनेकै अवस्थामा अठार रुप्पे उहाँहरूले हामीलाई एयरसिफ्ट लिस्टमा मा भएको थियो नेपाल एयरलाइन्ससँगको उनीहरूको व्यवस्थापन अथवा त्यहाँको जाँचसँग सम्बन्धित डाइरेक्ट सम्बन्धित संग कनेक्सन भएको त्यस्तो विषयवस्तु छ अनि जहाँसम्म नेपाल वायुसे कुरा छ नेपाल वायु सेवा निगमलाई हजुरलाई थाहा छ पुरानो अवस्थामा रहेका जहाजहरू केही जहाजहरू क्यास हुँदै जानु दुइटा जहाजहरू बोङ सेभेन टु सेभेन चाहिने बेच्नु र त्यसपछि भएका दुइटा जहाजहरू पनि राम्रो रूपमा सञ्चालन गर्न नसक्नु र बिचमा वायु निगम नानीमा वायु निगम छ वायु सेवा निगमलाई चाहिने जहाज पर्याप्त खरिद नगर्नु यावत समस्याले गर्दा वायुसेवा निगम जुन रूपमा सञ्चालन हुनुपर्ने गर्नुपर्ने हो त्यो रूपमा सञ्चालन हुन सकेन अब त्यस बिचमा अब कर्मचारी व्यवस्थापकीय समस्यादेखि लिएर त्यहाँभित्रका आन्तरिक भ्रष्टाचारका कुरा होला अब राजनीतिक हस्तिष्का कुरा होला त्यो यावत समस्याहरू चाहिँ छन् त्यो नभएको होइन तर त्यो बिचमा पनि हामीले समयमै जहाज वायु सेवा दिन नसक्नु पनि एउटा ठुलो अन्तर्राष्ट्रिय छविमा देखिएको समस्याको त हामीले कुरा गऱ्यौँ होइन वायु सेवा मुलुक मुलुकभित्र नै बोकेको छविको कुरा गर्ने हो भने पनि समयमा उड्दैन समयमा झर्दैन एस्ता-एस्ता खालका कुराहरू पनि धेरै सुनिन्छ हुन त बढी विश्वास त राष्ट्रिय ध्वजावाहकलाई नै गर्नुपर्ने हो तर कम विश्वास मात्रै बोकेको छ कि अहिले जस्तो पनि लाग्छ यसलाई कसरी हेर्ने तिस्ट्री जस्तो लाग्छ नेपाल त्यति बेला स्थापना गर्दाखेरि पर्टिकुलरली साई नेपाल साई नेपाल वायुसेवा निगम भनेर कुनै त्यति बेलाको डाइनेस्टीलाई सपोर्ट गर्ने हिसाबले स्थापना भएको देखिन्छ बिचमा उसले मोनोपली रूपमा मार्केट चलाउँदै आयो नेपालमा एक सत्र रूपमा उसले शासन गर्दै आयो जब हामीले लिबरल स्काई पोलिसीको नीति लियौँ त्यसपछि विभिन्न वायुसेवा कम्पनीहरू आए त्यो बेलामा नेपाल वायुसेवा निगमले आफूलाई त्यो कम्पिटिसन मार्केटमा स्थापित गराइराख्नलाई उसले आफूलाई विभिन्न सुधारका कार्यक्रमहरू ल्याउनु त्यसो हुन नसकी उनीहरूको झन् व्यवस्थापक कमजोरी देखिएको कारणले उनीहरूसित उनीहरू प्रतिस्पर्धामा नदेखिएको हो अब त्यो बिचमा विभिन्न जस्तो प्राइभेट सेक्टरसित से कम्पिट गर्नको लागि उसले मार्केटमा कम्पिट गर्नु पर्ला आफ्नो व्यवस्थापकीय सुधार गर्नुपर्ने होला बिचमा जहाज अक्वायर गर्नुपर्ने होला या यावत कुराहरू जाने कम्पिटिसन मार्केटमा आफ्नो सस्टेन हुनको लागि गर्नुपर्ने कुराहरू गर्न नसकेको कारणले त्यसपछिका रेकर्ड पसल इफेक्टको रूपमा देख्नुहुन्छ अब टाइममा हुन सकेन टाइममा हुन नसक्ने कारण साने एउटै दुईवटा दुई तिनवटा जहाज हुन्यो त्यो जहाज पनि कोही कता उडाइदिनुपर्ने फेरि रमाइलो कुरा के छ भन्नुहुन्छ भने नेपाल वायु हामीले सोसियल अब्लिके अब्लिगेसन फुलफिल गर्ने संस्थाको रूपमा पनि लिएका छौँ जहाँ प्राइभेट सेक्टरले उडान गर्दैन अर्थात् प्राइभेट सेक्टरले तपाईँको नाफा दिएर त्यो ठाउँमा पनि उठिदिनुपर्छ है त्यहाँ प्यासेन्जरको लागि त्यहाँको यात्रुहरूको लागि ध्यानमा राखेर भन्ने हिसाबले सोसियल अब्लिगेसन पनि छ त्यसलाई त्यो कारणले यो दुईवटा कुराहरूलाई सँगसँगै लाँदा नेपाल वायु सेवा नियममा अलिकति चुस्त व्यवस्थापकीय क्षमता जान्छ एउटा सोसियल अब्लिगेसन पुरा फुलफिल गर्नुपर्ने एउटा दायित्व छ भने सँगसँगै आफ्नो संस्था सस्टेन गर्नको लागि अलिकति नाफा पनि हिसाबले चल्नु पऱ्यो दुईवटा कुरालाई सस्टेन गर्नलाई ऊ एकदमै समस्यामा परेको देखिन्छ सरकारले पनि समयमै उसलाई सोसियल अब्लिकेसन फुल फुलफिल गर्ने क्रममा पनि सर्टेन नाफाका सेक्टरहरू पनि उड्न दिनुपर्थ्यो त्यो बिचमा उन्न, उन्न सेक्टरहरू त्यति त्यति रूपमा उड्न सकेनन् त्यही कारणले पनि सम्भवतः यो एउटा कम्युलेटिभ इफेक्ट हो एकचोटिमा भर्खरै देखिएको इफेक्ट होइन यो नाइन्टिन नाइन्टी पछि उसले जुन रूपमा ठ्याक्कै यही प्रकृतिको वा त्यत्तिकै ठुलो कम्पनीहरू नभए पनि जस्तै हामीले साझा र ट्रली बसलाई लिन सक्छौँ साझा र ट्रली बस दुवै यहाँले भन्नुभयो जस्तै सामाजिक उत्तरदायित्व बोकेका संस्थाहरू थिए होइन अनि ती दुइटैले बडो मजाले काम त दिइरहेको थियो सेवा दिइरहेको थियो तर यति हुँदाहुँदै पनि झनै अहिले वायु सेवा निगममा देखिएकै प्रकृतिका समस्याहरूले ती दुवै संस्था बन्द भएका थिए सफल हामीले संस्थानलाई हेर्ने संस्थान स्पष्ट मान्यता सार्वजनिक संस्थानहरू सरकारले टिकाइराख्ने सरकारले चलाइराख्ने अवस्था रहँदैन अब संसारमा हेर्नुहुन्छ भने अधिकांश मुलुकको आफ्नो तपाईँको नेसनल फ्ल्याग कार्यहरू त्यति राम्रो अवस्थामा सञ्चालन हुन सकेका छैनन् तपाईँले पाकिस्तान एयरलाइन्स हेर्न सक्नुहुन्छ इभन पिआइएलाई त उनीहरूले पाकिस्तान सरकारले अहिले पिपिपी मोडलमा लैजाने भनेर ट्वेन्टी सिक्स सेल पनि गरिसक्यो होइन आफ्नो सेयरमा भन्न खोजेको के भन्दा संस्थान कसरी यस्तो सार्वजनिक संस्थानहरू कसरी चलाउनुपर्छ भनेर सरकारको एउटा स्पष्ट नजरिया डेभलप हुनुपर्ने देखिन्छ यस क्रममा नेपाल वायु सेवा निगमलाई पिपिपी मोडलमा सञ्चालन गर्न सकिन्छ कि भनेर विविध रूपमा अध्ययन पनि भएको छ यदि समयमा सरकारले इन्टरटेन गरेन अथवा हामीले यसलाई ने नेपाल वायुसेवा निगमलाई होइन सार्वजनिक हन्ड्रेड पर्सेन्ट पब्लिक होल्डिङ्सकै रूपमा चलाउनुपर्छ भन्ने मान्यता राखिराख्यो भने चाहिँ नि समस्या हुन्छ त्यो कुरालाई एड्रेस गर्नको लागि सरकारले समयमै यसमा अलिकति पब्लिक होल्डिङ्सको रूपबाट अलिकति तपाईँको पिपिपी मोडलमा चेन्ज गरेर यसलाई अलिकति पब्लिकको पनि साझेजदार हो पब्लिकको पनि अनुस्थित छ है भन्ने खालको फिलिङ्स दिने गरी संस्थालाई सुधार गर्दै यसलाई पिपिपी मोडलमा सञ्चालन गर्ने पनि यसको भविष्य हुन्छ हेर्नुहोस् किन भन्दा नेसनल फ्ल्याग केहरू यसको स्ट्रेन्थको कुरा इस गर्नुहुन्छ यसको तपाईँ ह्युमन रिसोर्सको कुरा गर्नुहुन्छ भने अनबिटेबल छ युनिभर्सिटी त धेरै यस्ता यस्ता इक्विपमेन्टहरू छन् यस्ता यस्ता रिसोर्सहरू छन् जुन अहिले तपाईँलाई मार्केटमा देखिएको देख्नुभएका सिभिलाइजेसनका ह्युमन रिसोर्सहरू सबै अधि अधिकांश चाहिने नेपाल वायुसिम निगममा कुनै बेला सम्बन्धित थिए भनेपछि उहाँहरूसित स्टेन्ड छैन भने चाहिँ होइन उहाँहरूसित प्रचुर स्ट्यान्ड छ खालि अब, अब अब पुरानो जुन रूपमा उहाँहरूले सार्वजनिक संस्थान चलाउनु भएको थियो त्यो रूपमा चल्न सक्दैन अब नया मोडालिटीमा चलाउनु पर्छ भन्ने चाहिने अब सोच नआएको होइन आइसकेका थियो पोलिटिकल यहाँलाई यसबारेमा अझ बढी जानकारी पनि होला होइन जस्तो यहाँले भन्नुभयो कि यसबारेमा अनुभूत चाहिँ गरिएको छ तर काम अझै पनि हुन बाँकी छ भनेर यस्तै यो वायु सेवा निगमकै नियति भोगिरहेका अरू पनि संस्थानहरू हामीसँग छन् अहिले कति त बन्द पनि भइसकेका छन् यस्तो बेलामा त अलिक हतारै भइसकेको हो यो राजनैतिक अस्थिरताले गर्दाखेरि कतै यसले एकदमै ढिला प्राइभेट सेक्टरले हेर्ने दृष्टिकोण पनि अलिकति देखियो जस्तो कस्तो रूपमा लिएर साधारण संस्थान जति बेला घाटामा जान्छ जति बेला डुब्छ त्यति बेला मात्रै त्यसलाई बेच्नुपर्छ अथवा निजीकरण गर्नुपर्छ भन्ने खालको मान्यताले गर्दा सिम्पल कुरा छ तपाईँले बजारमा गएर तरकारी किन्न जानुभयो भने कुहिमान किन्नुहुन्न क्या यस्तै राम्रो चलेकै सामानमा प्राइभेटाइज गर्ने हो चलेको नाफाका संस्थानहरू पनि प्राइभेटाइज हुन्छ नै भन्ने कुरा समयमै आकलन गरिए भए अहिलेको नबद्ध देख्नुपर्ने थिएन अब नेभर लेट भने जस्तो त एकदमै भइसकेका पनि छैन संस्थान एकदमै खुलास हुने अवस्थामा चाहिँ उसको चल अचल सम्पत्तिहरू प्रचुर मात्रामा छ अब राइट टाइममा इन्टरभेन गर्ने हो भने सुधार हुने सङ्ख्या देखिएको छ अब हजुरलाई थाहा नै होला हामीले टु थाउजन्ड फिफ्टिनसम्म दुईवटा एयरबस नेपाल वायु सेनिगमलाई किन्दैछौँ त्यही बिचमा तपाईँको अहिले चाइनासँग छवटा जहाजहरू पनि आउँदैछ एमएस सिक्सटी र तपाईँको वाइ टुवेल्भ भन्ने यसले गर्दा उसको स्लिट स्टेन्डमा पनि सुधार हुने देखिन्छ यही बिचमा फ्लिट स्ट्यान्डमा पनि सुधार भएको अवस्था अथवा जहाज उपकरण पनि आएको अवस्था र यो त्यहाँभित्रको आन्तरिक व्यवस्थापन पनि क्रमशः नयाँ नयाँ तपाईँको यो ह्युमन रिसोर्सबाट रिप्लेस गरिरहेको अवस्थामा यो एकदमै यो यो के अरे फलाम छ हिट गर्ने बेला भने अनि यो त राम्रै कुरा भयो रा। तर, तर पनि जुन यो स्थिर सरकार भन्ने एउटा कुरा छ नि यो स्थिर राजनीति अनि सरकार यो चाहिँ केलाई स्थिर भन्ने र केलाई अस्थिर भन्ने भनेर परिभाषामा नै अब अलिकति हामी अल्मलिन थालिसक्यौँ कि जस्तो पनि लाग्यो होइन अनि यो बेलामा नि जस्तै यो सरकार आफै स्थिर नहुने एउटा अवस्था अनि फेरि यस्तै सरकारले फेरि हस्तक्षेप गर्ने अर्को अवस्था भनेपछि त जतिसुकै स्थिर होस् वा अस्थिर होस् सरकारी हस्तक्षेपबाट टाढा राख्न सक्यौँ भने यी संस्थानहरूलाई चलाउन सजिलो हुन्छ भन्ने मान्यता हो सार्वजनिक संस्थान भनेको पब्लिकको पनि इन्ट्रेस्ट भएको संस्थान हो त्यहाँ कुनै राजनीतिक दलको अथवा नेपाल सरकारको अथवा नेपाल सरकारको कर्मचारीको मात्रै अथवा नेपाल वायु सेवा निगमको मात्रै कन्सनको विषय रहेन त किन त्यो सार्वजनिक महत्त्व बोकेको सार्वजनिक अब्लिकेसन बोकेको त्यस्ता सार्वजनिक संस्थानहरूमा के भइरहेछ भनेर जनताले जनाएको हुनुपर्छ अब राजनीतिक दलहरू पनि अब पहिलाको जस्तो रहेनन् अब नयाँ सिस्टम नयाँ सिस्टममा नयाँ सोचका साथ आएकोमा उहाँहरूले नै यो पहिला तपाईँको सार्वजनिक समिति मार्फत अध्ययन गराएर सार्व यसलाई टिपिपी ती मोहलमा सञ्चालन गर्नुपर्छ भन्ने अधिकांश अहिले नेताहरू अहिले जितेर पनि आउनु भएको छ सम्भवत यो कुरा गुण उहाँहरूले जोट रासत पनि उठाउनु होला यो स्थिर सरकार भने मैले कुनै पर्टिकुलर पार्टीको अथवा कुनै कुनै पर्टिकुलर व्यक्ति सरकारमा हुनुपर्छ भन्न खोजेर डिसिजनमा स्थिरता चाहियो एउटा सरकारले डिसिजन गरेको कुरा सर्टेन टाइममा इम्प्लिमेन्ट हुनलाई सर्टेन टाइम भएको छ त्यो हुन नपाउँदै सरकार हो टोपल प्रप्लप हुने खालको कोही अवस्थाले गर्दाखेरि यस्तो सिचुएसन आएको हो तर होपफुल अब आशा होप नेभर डाइज भने जस्तो अब अहिले आश गर्ने ठाउँ छ प्रशस्तै छ नेपाल वायु सेवा निगममा आन्तरिक सुधारदेखि लिएर त्यसका व्यवस्थापकीय सुधार इभन तपाईँले ग्राउन्ड ह्यान्डलिङको कुरा गर्नुहुन्छ कि त्यहाँभित्र ह्युमन रिसोर्सको कुरा गर्नुहुन्छ कि त्यहाँ म्यानेजमेन्टको कुरा गर्नुहुन्छ कि त्यहाँ सुधारका कुराहरू एकदमै चालिएको छ खालि मिडियामा त्यसको नेगेटिभ इमेज मात्रै पोर्ट्रे भइरहेछ हुन त अब नेपाल वायुसीगमले सर्भिस दिन नसकेपछि नेगेटिभ इमेज जानु स्वाभाविक पनि हो तर त्यहाँभित्र सुधारका कुराहरू पनि भइरहेका छन् र मलाई के विश्वास छ भन्दा टु थाउजन्ड फिफ्टिनमा जब हामी तपाईँ यो दुईवटा एयर बस कम्प ल्याउँदैछौँ त्यसपछि चाहिँ वायुसेनियमको मार्केट पनि एक्सपान्ड हुन्छ त्यति बेला इन आन्तरिक र बाह्य दुवै मार्केट एक्सपान्ड बेला मा, हुने बेलामा यसलाई तपाईँले हामीले पिपिपी मोडलमा लैजान सक्यौँ भने चाहिँ नि यसले गति लिन्छ जस्तो लाग्छ अब जाँदा जाँदैन एउटा कुरा जस्तै अब राम्रो छवि बोकेर रा काम गरेपछि जनमानसमा त्यसको राम्रो प्रभाव पर्छ भन्ने एउटा पक्ष हुन्छ भने जनमानसले पनि जस्तै विशेष गरेर यो सामाजिक उत्तरदायित्व बोकेका संस्थाहरूप्रति अलिकति विशेष चासो देखाइदिएको खण्डमा मात्रै मात यी संस्थाहरू अहिलेको अवस्थामा बिस्तारै त विशेष okay. गरेर यिनीहरू उकास्न सकी... सकिन्छ भन्ने कुरा सही हो त त्यो पब्लिक होल्डिङ्स डुब्दाखेरि तपाईँको नेपाल वायु सेवा निगम अथवा नेपालको प्रपर्टी मात्रै डुब्ने होइन त्यो डुब्दाखेरि नेपालको जनताको एउटा आशा नै डुब्ने हो किन भन्दा प्राइभेटले दिने र पब्लिक होल्डिङ्सले दिने सेवामा सबै सुविधामा कम्पिटिसन मार्केटलाई अलिकति तपाईँको स्थायी गराउनमा अथवा कम्पिटिसन मार्केटलाई तपाईँको कन्ट्रोल गर्नमा चाहिने यस्ता प्राइभेट होल्डिङ्सहरू के पब्लिक होल्डिङ्सहरूको ठुलो महत्त्व राख्दैछ त्यही भएर पब्लिकले पनि के बुझ्नु पर्यो भन्दा तर त्यस्ता सार्वजनिक संस्थानहरूमा केही समस्या आइरहेको छ कि अथवा त्यहाँभित्र अनियमितता छ कि भनेर चलाक रूपमा हेर्नु उहाँहरूले थाहा पाएको कुरालाई त रिपोर्ट गर्ने सिस्टम पनि ल्याउनु पऱ्यो दोस्रो कुरा चाहिने एकदमै निराशवादी भइदिए भइहाले नेपाल वायुसेना सिद्धि भन्ने एकातिर अर्कोतिर चाहिने नेपाल वायुसेनाको टिकट काट्नलाई उहाँहरू हिचकिचाउँदै इभन नेपाल वायुसेनामा अधिकांश चोटि तपाईँको पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालसँग सार्वजनिक संस्थानहरूको प्रगति र विकासका लागि के कस्ता कदमहरू उठाउन सकिन्छ यह संग आजला हमी कार्यक्रम सेवामा रोटरी को अगि बढ़ो स्तंभ को अंत्य में आया छो तर जानूंदा अड़ी फिर एक पटक यो साता को प्रश्न नेपाल को एक राष्ट्रीय ध्वजावाहक विम कंपनी कौन हो सही जवाब यहां हमी आरएस ब्रांच एट आर जीमेल डट कम में को सेवामा रोटोरी ओपन ग्रुप में पोस्ट कर सकूँ पचपन्न पैंतालीस छ सय असी पचपन्न पैंतालीस छ सौ एकासी समृद्धि फाउंडेशन को सहकार में हमी स्तंभ तैयार पारे हौ भोली कार्यक्रम सेवा में रोटरी में अगि बढ़ाऊ को अर्क अंक लाने कार्यक्रमबारे थप जानकारी रही अंकबू डब्लू डब्लू डट फेसबुक डट कम फोरवर्ड स्लैस कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अनलोड कर